नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरूले नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् केन्द्रीय कार्य र संसदीय दलको संयुक्त बैठकमा बोल्दै कङ्ग्रेसका केन्द्रीय सदस्य र सभासदहरूले नीति तथा कार्यक्रमप्रति गुनासो व्यक्त गरेका छन् ऊर्जा सम्बन्धी राष्ट्रिय प्राथमिकताका आयोजनालाई समेट्न नसकेको नीति तथा कार्यक्रमले क्षेत्रीय सन्तुलन कायम गर्ने कुरामा ध्यान नदिएको टिप्पणी गरेका छन् यही हिसाबले गए बजेट वितरणमा क्षेत्रीय सन्तुलन हुने भन्दै बजेटमा त्यसलाई सच्याउन बैठकमा सुझाव आएको कङ्ग्रेस प्रवक्ता दिलेन्द्र बडुले प्राथमिकतामा परेका ठूला आयोजनामा निजी लगानीकर्ता आकर्षित हुने गरी बजेट ल्याउन कङ्ग्रेसका नेता र सभासदले सुझाव दिएका छन् कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य लाभको पनि कामना गरेको छ बैठक मङ्गलबार फेरि बस्ने प्रवक्ता बडुले जानकारी दिनुभयो कार्यगत घोषणा गरेका पाँच कम्युनिष्ट पार्टीले संयुक्त अन्तर्क्रिया आयोजना गर्ने भएका छन् कार्यगत समितिको आज बसेको बैठकले असार पच्चीस गते काठमाडौँमा जनताको संघीय संविधान निर्माणका सम्भावना र चुनौती विषय विचार गोष्ठी आयोजना गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले जानकारी दिनुभएको छ कार्यगत समितिको बैठकले पाँच पार्टीको आयोजनामा देशव्यापी अन्तर्क्रिया तथा विचार गोष्ठीहरू सञ्चालन गर्न आ आफ्ना पार्टीहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ बैठकले संविधानका अन्तर्वस्तुको बारेमा गृह कार्य गर्न समिति अन्तर्गतको कार्यदललाई जिम्मा दिने निर्णय गरेको छ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष झलनाथ खनालको समर्थन अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीलाई हुने दावी गर्नुभएको छ मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई अगाडि बढाउने नेता ओली भएकाले अब नेतृत्व छाडेर मधुकुमार नेपाल झलनाथ खनालले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने सुझाव पोखरेलले दिनुभएको छ उहाँले अब उहाँहरूले पार्टी सुदृढीकरण र संरचनाका लागि केपी ओलीलाई समर्थन गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो रिपोर्टर्स क्लबको साक्षात्कारमा पुग्नुभएका पोखरेलले संयुक्त सरकार नीति तथा कार्यक्रम आयोल को नीति तथा कार्यक्रम संयुक्त सरकार को, को, को, को, को, को प्रतिबिंब को रूप में रहकर खानेपानी तथा सरसफाई समन्वय समिति चितौवनले जिल्लामा रहेका सरकारी कार्यालयको सरसफाई अनुगमन गरेको छ सरकारी कार्यालयमा सेवा दिन आउने सेवाग्राहीले सरसफाई नहुने गरेको गुनासो गरेपछि अनुगमनलाई तीव्रता दिएको हो खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय अनुगमन समिति गठन गरी अनुगमन थालेको छ अनुगमन टोलीले चितौवनमा रहेका नौवटा सरकारी कार्यालयमा गरेको अनुगमनको क्रममा सरसफाई नभएको पाइएको बताइएको छ कार्यालयका शौचालयहरू व्यवस्थित नभएको सेवाग्राहीले सहज कारले कार्यालयभित्र सुविधा लिन असहज भएको पाइएको छ अनुगमन टोलीका संयोजक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख चक्रमणि शर्माले अनुगमनको क्रममा देखिएको सरसफाईको आधारमा वर्गीकरण गरिने र अर्को वर्ष पुरस्कार प्रदान गरिने बताउनु भएको छ उहाँले चितवनलाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउनका लागि यस अभियानको थालनी गरिएको जानकारी दिनुभएको छ यसअघि चितवनका सरकारी कार्यालयका प्रमुखहरूको बैठकले सरसफाईमा उत्कृष्ट कार्यलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो इस्लामिक लडाकु समूह आइएसआइएसले इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रलाई इस्लामिक राज्यका रूपमा घोषणा गरेको छ सरकारी सेनासँग विभिन्न ठाउँमा भिडन्त जारी रहेको बेला समूहले इस्लामिक राज्य स्थापनासँगै आफ्ना नेता अबु बाकर अल बगदादी राज्यका सर्वोच्च नेताका रूपमा रहने घोषणा पनि गरेको छ इन्टरनेट मार्फत अडियो रेकर्डिङ सार्वजनिक गर्दै आइएसआइएसले उत्तरी सिरियाको ए एलेप्पुदेखि पूर्वी इराकको दियाला प्रान्तसम्म इस्लामिक राज्य विस्तार गरिने बताएको बिबिसीले जनाएको छ समूहले नयाँ शासन व्यवस्थाप्रति सबै मुस्लिमले आफ्नो आस्था राख्न र रा लोकतन्त्र र अरू पश्चिमा व्यवस्था अस्वीकार गर्न पनि माग गरेको छ सुन्ने लडाकु समूह आइएसआइएस र सरकारी सेनाबीच उत्तरी सहर तिर्कितमा भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् आइएसआइएसले जुन एघारमा तिर्कित सहर नियन्त्रणमा लिएको थियो र अन्तमा खेल समाचार विश्वकप फुटबल महासङ्घ फिफाले रुसमा सन् दुई हजार अठारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाली राष्ट्रको प्रारम्भिक छनौट समूह विभाजन गरेको छ समूह विभाजन अनुसार प्रारम्भिक छन छनौटमा एसियाका चालिस देशले भाग लिने भएका छन् प्रारम्भिक छनौटमा एसियाका चालिस देशले भाग लिने बुझिएको छ प्रारम्भिक छनौट खेलका लागि नेपाल समूह यचमा परेको छ नेपालको समूहमा उजेकिस्तान इराक लेबनान र म्यानमार रहेका छन् प्रारम्भिक चरणबाट प्रत्येक समूहका विजेतासहित उत्कृष्ट बाह्र टोली अर्को चरणमा पुग्नेछन् अघिल्लो चरणमा पुग्ने बाह्रवटा टोलीले सन् उन्नाइस सन् दुई हजार उन्नाइसको एएफसी एसिया कपमा पनि भाग लिन पाउनेछन् हवस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा